बोलिकिली क्रावी एवं रत्नगर मेडिसिन सेंटर रत्नगर दुई मेन रोड टाड़ी चौक चितवन सा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 सन् दुई मा बाइसमा बाघको संख्या दोब्बर बनाउने सरकारको लक्ष्यमा चुनौती चितुवन राष्ट्र निकुञ्जमा पाँचवटा बाघ घटे वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरू अवैध नवीकरण नगर्दा संयौं नेपाली अवैध स्वास्थ्य परीक्षणको रिपोर्ट लिएर जोखिमपूर्ण वैदेशिक रोजगारीमा जान बाध्य कङ्ग्रेसको प्रशिक्षण एक दिन लम्बियो आदिवासी जनजाति महासङ्घलाई आन्दोलन फिर्ता लिन मन्त्री परिषदका अध्यक्ष रेग्मीको आग्रह इटलीमा बस दुर्घटनामा परी सैतिस जनाको मृत्यु घाइते एघारजनाको बस्ताका लागि चार करोड पाउन्डको प्रस्ताव गर्न साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ म ध्रुवराज आज जुलाई 29 तारिक अन्तर्राष्ट्रिय बाघ दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ बाघ संरक्षणमा जनचेतना अभिवृद्धि गर्नका लागि यो दिवस मनाउने गरिन्छ सा। नेपाल सरकारले सन् दुई हजार बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्यका साथ दुई हजार यो अभियानकै रूपमा अगाडि ल्याएको हो विशेष गरेर बाघ पाइने विश्वका तेह्र देशमा यो अभियान चलिरहेको छ बाघ संरक्षणमा सरकार विश्व ब्याङ्क र साझेदार निकायहरूले काम गरिरहेको भए पनि यसको संरक्षणमा प्रमुख तीनवटा चुनौती रहेको विश्व वन्यजन्तु कोषका संरक्षण कार्यक्रम निर्देशक घनश्याम गुरुङले जानकारी दिनुभएको छ बाघको बासस्थान अतिक्रमण चोरी शिकार र बाघको आहारा लगायत मुख्य तिनवटा समस्या रहेका छन् यसैबीच सन् दुई बाघको सङ्ख्या दोब्बर बनाउने नेपाल को लक्ष्य भितवन राष्ट्रीय निकुंज में पूरा होना चुनौती देखि सरकार को लक्ष्य विपरीत निकुंज में बाघ के संख्या बढ़् घट्दों क्रम में रहघ दिवस का अवसर में पर्यटक नगरी सौराहामा आयोजना गरेको बाघ गणना सार्वजनिक कार्यक्रममा निकुञ्जले अघिल्लो गणनाभन्दा अहिले गरेको गणनामा बाघको सङ्ख्या पाँचले घटेको छ अघिल्लो गणनामा बाघको सङ्ख्या एक सय पच्चिस रहेकोमा अहिले घटेर एक सय बिसमा झरेको छ त्यस्तै चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको पर्सा वन्यजन्तु आरक्षणमा भने बाघको सङ्ख्या बढेको छ अघिल्लो गणनामा चारवटा रहेको बाघ बढेर सात पुगेको छ आगामी मङ्सिर चार गते हुने संविधानसभाको निर्वाचनमा आफ्नो पार्टीलाई पुनः पा, पहिलो पार्टीका रूपमा स्थापित गर्ने उद्देश्यसहित जारी नेपाली कंग्रेसको प्रशिक्षण कार्यक्रम एक दिन लम्बिएको छ यसअघि सोमबार नै प्रशिक्षक प्रशिक्षण कार्यक्रम सकिने तयारी कंग्रेसले गरे पनि शिक्षण कार्यक्रम नसकेकाले एक दिन लम्बिएको बताइएको छ कंग्रेस केन्द्रीय समिति नीति तथा प्रशिक्षण प्रतिष्ठानले सुरु गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा देशभरबाट करिब तिन सय जनाको सहभागिता रहेको छ प्रशिक्षण सकिएपछि यसै हप्ताबाट प्रशिक्षकहरूलाई प्रत्येक निर्वाचन क्षेत्रमा पठाउने तयारी भइरहेको कङ्ग्रेसले जनाएको छ प्रशिक्षणमा समसामयिक राजनैतिक सवालहरूमा नेपाली कङ्ग्रेसको दृष्टिकोण कङ्ग्रेस र अरू दलहरूबीचको भिन्नता तथा भावी निर्वाचनको तयारी र नयाँ संविधानको विषयवस्तुबारे पनि छलफल भइरहेको छ मन्त्री परिषदका अध्यक्ष किलराज रेग्मीले नेपाल आदिवासी जनजाति महासङ्घलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गर्नुभएको छ सुर्खेतको काक्रे बिहारमा बुद्धको मूर्ति स्थापना गर्न प्रशासनले रोक लगाएको विरुद्धमा आन्दोलनमा रहेको महासंघलाई अध्यक्ष रेग्मीले वार्ताबाट समाधान खोज्न आग्रह गर्नुभएको हो काक्रेबिहार घटनालाई सरकारले गम्भीर रूपमा लिएको भन्दै अध्यक्ष रेग्मीले यस मन्त्री परिषदमा छलफल गर्ने बताउनु भएको थियो भने अध्यक्ष रेग्मीको आग्रहलाई अस्वीकार गरेको छ अध्यक्ष रेग्मीसँगको भेटमा माग नभएसम्म आन्दोलन जारी राख्ने बताएको अध्यक्ष नगेन्द्र कुमारले जानकारी दिनुभयो महासंघले भोलि सिंहदरबार घेर्ने बताएको छ यसै विषयमा छलफल गर्न शान्ति मन्त्रालयमा सरकार र काक्रेबिहार बुद्ध मूर्ति प्रतिस्थापन सरकार समितिका पदाधिकारी नेपाली कंग्रेसका केन्द्रीय सदस्य डाक्टर रामचरण महतले अब चार दलभित्रमा नै निर्वाचन हुने नहुने प्रश्न गर्न थालिएकाले तोकेको समयमा निर्वाचन नहुने बताउनु भएको छ नुवाकोटको सदरमुकाम बिदुरमा आज नेपाल प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा महतले चार दलले बिना कुनै भ्रम संविधानको अल्पविराम र पूर्णविराम चिन्ह पनि परिवर्तन नगरी पूर्णतया निर्वाचनमा समर्पित भएमा मात्र निर्वाचन तोकेको समयमा हुने विश्वास व्यक्त गर्नुभयो नेकपा माओवादी लगायत निर्वाचनको बहिष्कार गर्ने दलहरूसँग औपचारिक वार्ताको समय सकेकाले निर्वाचनका लागि कुनै पनि दलसँग वार्ता गर्न भनेर समय खेर फाल नहुने उहाँले बताउनुभयो अब वार्तामा प्रवेश गर्नु भनेको निर्वाचनमाथि थप आशंका सिर्जना गर्नु हो निर्वाचनलाई पर तन गरेर क्षेत्र निर्धारण गर्नुभन्दा यथास्थितिमा नै निर्वाचन गर्नुपर्नेमा सुझाव दिनुभयो यसै कंग्रेसका नेता डाक्टर शेखर कोइरालाले मन्त्री परिषदका अध्यक्ष लेराराज रेग्मीले प्रधान न्यायाधीश पदबाट राजी एक व्यक्तिको लहरमा मुलुक चल्दा समस्या उत्पन्न भएको उहाँको भनाइ थियो रेग्मीले प्रधान न्यायाधीशबाट राजीनामा दिने र संविधान सभाको सङ्ख्या तथा अनुपात पुरानो बनाउने बित्तिकै उपेन्द्र यादव र अशोक राई निर्वाचनमा आउने भन्दै उहाँले त्यसले नेकपा माओवादीलाई निर्वाचनमा आउन बाध्य बनाउने दावी गर्नुभयो रिपोर्टर्स क्लब नेपालले गरेको कार्यक्रममा का कङ्ग्रेस नेता कोइरलाले चार दल असन्तुष्ट दल सरकार अन्तर्राष्ट्रिय शक्ति एक ठाउँमा नआएसम्म निर्वाचन हुन नसक्ने दावी गर्नुभयो चार दलले निर्वाचन नचाहेको आशंका व्यक्त गर्दै उहाँले भन्नुभयो प्रचण्ड चुनावको विरोध गर्नलाई वाइसिए लगाएर गाउँबाट लखेट्ने कुरा गर्दैछन् निर्वाचनको मिति घोषणा बढेपछि प्रचण्ड र बाबुराम भट्टराईले भट्टराईको जुहारी चल्नु र पूर्व राजाले राहत बाँडीको विषयमा बाबुराम भट्टराई उत्तेजना फैलाउँदैछन् यसबाट उनीहरूले निर्वाचन नचाहेको प्रस्तिएको छ चार दले पनि हामी नै हौ भन्ने हो भने संविधानसभा चुनाव हुन सक्दैन मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मन्त्री परिषदका अध्यक्ष खिल राज रेग्मी आधुनिक जंगबहादुर बन्दै गएको आरोप लगाउनु भएको छ रफत संसार क्लब भक्तपुर आज आयोजना गरेको अन्तर्गृह कार्यक्रममा का बोल्दै उहाँले जंगबहादुर बनेर रेग्मीले देशलाई कब्जा गर्न खोजेको आरोप लगाउनुभयो अहिलेका मन्त्री परिषदका अध्यक्ष रेग्मी आधुनिक जंगबहादुर बन्दै गएका छन् रेग्मीले न्यायपालिका र कार्यपालिकाका दुवै आफ्नो हातमा लिएका छन् यो लोकतन्त्र विरूद्ध छ आफ्नो पार्टीले तत्काल निर्वाचन बहिष्कारको नीति नलिएको बताउँदै वहाँले भन्नुभयो फोरमले तत्काल निर्वाचन बहिष्कारको नीति लिएको छैन तर यथास्थितिमै निर्वाचनमा जान भने सकिँदैन संविधान बन्ने ग्यारेन्टी भए मात्र चुनावमा जान सकिने उनले गर्दे उहाँले संविधान बनाउन आधारभूत सिद्धान्त बनाएर जानुपर्नेमा जोड दिनुभयो फोरम अध्यक्ष यादवले भन्नुभयो निर्वाचनपछि पनि संविधान बनाउने कुनै ग्यारेन्टी छैन आधारभूत सिद्धान्त बनेको छैन हचुवाका भरमा ए माओवादी र एमाले जबरजस्ती निर्वाचन लाद्न खोजेका छन् यसले देशलाई दुर्घटना निम्ताउँछ निर्वाचनको मेती घोषणा भए पनि चुनावको वातावरण बिग्रिँदै गएको चर्चा गर्दै उहाँले अहिलेकै अवस्थामा निर्वाचन ले आफ्नो पार्टीले निर्वाचन बहिष्कार नगरी शान्तिपूर्ण रुपमा सङ्घर्ष गरी, गरी निर्वाचनको विरोध गर्ने बताउनुभयो राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधान सभा निर्वाचनको बाधकका रूपमा राजनैतिक उच्च समिति रहेकाले त्यसलाई खारेज गरी निर्वाचनको वातावरण निर्माण गर्नुपर्ने बताउनु छ पार्टीले वीरगंजमा आज गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले कुनै प्रजातान्त्रिक अधिकार र वैधानिकता नरहेको समितिको सट्टा मन्त्री परिषदका अध्यक्ष वा राष्ट्रपतिले सर्वदलीय गोलमेच सम्मेलन आह्वान गरी मुलुकलाई समाधान गर्नुपर्ने बताउनुभयो निर्वाचनमा सहभागी हुने व्यक्ति को प्रजातांत्रिक अधिकार भर्वाचन भौतिक रूपमें बेतोलने कार्य कर गलत रहकर अध्यक्ष था को ठम्याई थियो। सरकारले वैदेशिक रोजगारीमा जानेहरू स्वास्थ्य परीक्षण गर्ने संस्थाहरू नवीकरण नगर्दा सयौँ नेपालीहरू दिनहुँ अवैध स्वास्थ्य परीक्षणको रिपोर्ट लिएर जोखिमपूर्ण वैदेशिक रोजगारमा जान बाध्य भएको खुलेको छ सरकारले गत चैत्र एकतिस गते पैँतिस दिनको म्याद दिँदा पुराना संस्था नवीकरण र नयाँ संस्था दर्ताको लागि आवेदन माग गरेकोमा अहिलेसम्म त्यसमा कारवाही नहुँदा पहिला नै दर्ता भएका दुई र नयाँ दर्ताको लागि आवेदन गरेका एक सयवटा संस्थाले कानुनी मान्यता नपाउँदा त्यस्तो अवस्था सिर्जना भएको हो सरकारको गैर जिम्मेवारपूर्ण व्यवहारबाट वाक्क भएका व्यवसायले गठन गरेको वैदेशिक रोजगार स्वास्थ्य व्यवसाय संयोजन समितिले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो खुलासा गरेको हो पत्रकार सम्मेलनमा वैदेशिक रोजगार ऐन दुई हजार चौसठीको दफा बहत्तरको उपदफा एक बमोजिम विदेश जानु अघि नेपाल सरकारबाट स्वीकृत प्राप्त संस्थाबाट स्वास्थ्य परीक्षण गराउनु पर्ने व्यवस्था भए पनि अहिले कुनै पनि स्वीकृत संस्था नभएकाले अवैध संस्थाबाट जोखिमपूर्ण रूपमा नेपालीहरू वैदेशिक रोजगारीमा जानु बाध्यता आएको समितिका संयोजक चेतनारायण पौडेलले गुनासो गर्नुभयो महोत्तरी सर्पल्लोबाट शनिबार साँझ अपणमा परेका सरपल्लो तिनीका एक्काइस वर्ष विक्रम सहनी मृत अवस्थामा फेला परेका छन् अज्ञातसम्मको अपणमा परेका सहनीको हत्या गरी फालेको अवस्थामा सप फेला परेको प्रहरी प्रेक्षक रामप्रसाद श्रेष्ठले जानकारी दिनुभयो पोखरभिण्डा बजारबाट माछा बेचेर साइकलमा घर गर फर्कँदै गरेका सहनीलाई ससौल सार्ट अज्ञात समय अपहनी को, को आंखा में पट्टी बांधे मुखमा में बालुआ कोची को हाथ खुट्टा भाँचे अपहरणकार ने उनको विवत्स तरीका हत्यागर प्रहरी उप्रेक्षक श्रेष्ठ ने जानकारी दूंभ अज्ञात सम को अपहरण में पड़ा फिरौती स्वरूप परिवारजनसंग फोन करी आईतबार बिहान दस लाख माग सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूले सञ्चयकोष र उपदान रकम पाउने भएका छन् शिक्षा मन्त्रालयले पाँचदेखि दस वर्ष सेवा गरेका कर्मचारीलाई प्रतिवर्ष आधा महिना बराबरको दसदेखि पन्ध्र वर्ष सेवा गरेका कर्मचारीलाई प्रतिवर्ष एक महिना बराबरको र पन्ध्र वर्षभन्दा बढी सेवा गरेका कर्मचारीलाई प्रतिवर्ष डेढ महिना बराबरको पारिश्रमिक उपदान दिने गरी सर्भिस ल बनाएको छ मन्त्रालयले सर्वोच्च अदालतको आदेश बोजिम सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूको सेवा सुविधाको ग्यारेन्टी सहितको सर्भिस ल बनाएको हो सर्वोच्चले दुई हजार सडसठी माघ तेइस गति विद्यालय कर्मचारीको भविष्य अन्यल र हुन नदिन सेवा शर्त तथा सुविधा उल्लेख भएको सर्भिस लको प्रतिवेदन छ महिनाभित्र बनाएर कार्यान्वयन गर्न शिक्षा मन्त्रालयलाई निर्देशनात्मक आदेश दिएको थियो सर्वोच्चको आदेश शि शिक्षा विभागका महानिर्देशक लभदेव अवस्थीको समजकत्वमा सम्झ समिति गठन गरेर सर्विस ल बनाएको हो सरसफाई शुल्कको विरुद्धमा आज भरतपुर नगरपालिकाको कार्यालयमा लगाएको ताला खुलेको छ आज बिहान दस बजीदेखि लगाएको ताला दुई घण्टापछि खुलेको हो सरसफाई शुल्कको विरुद्धमा रहेका टोलवासीले कार्यालयमा ताला बन्दी गरेका हुन् नगरपालिकाले धोरीमा आधारित सरसफाई शुल्क लगाएपछि नगरपालिका कार्यालयको मूल गेटमा तालाबन्दी गरिएको थियो गेटमै तालाबन्दी भएपछि कार्यालय पुगेका कर्मचारी कार्यालयमा दुई घण्टा छिर्न पाएनन् तालाबन्दीको समयमा नगरपालिकाका कर्मचारीहरू गेटमा का आंदोलन कारसफाई शुल्क खानेपानी को महसूल बढ़ा नडान में रह प्रतिबन्धित हात्तीको धारासहित एक चिनिया नागरिक पक्राउ परेका छन् काठमाडौँबाट तातो पानीतर्फ जाँदै गरेको बाद पाँच दुई सुन्य सात नम्बरको बलेरो जेपमा जाँच गर्ने क्रममा सशस्त्र प्रहरीले अरण्यको राजमार्गको अँधेरीबाट चिनिया नागरिकलाई पक्राउ गरेको हात्तीको धारा जस्तोदेखि नै सात इन्च लम्बाइ र दुई इन्च गोलाइको उक्त सामानसहित पासपोर्ट भएका यु साइसुङ नाम गरेका चिनिया नागरिकलाई पक्राउ गरेको सशस्त्र इकाई लामो साँगुले जानकारी दिएको छ पक्र परेका साइसुईलाई जिल्ला वनकारले सिन्धुपालचोकमा बुझाइएको छ रूपन्देहीको तिनाउ नदीले बगाएर दुई महिलाको ज्यान गएको छ इलाका प्रहरले बोटुबलका अनुसार तिनाउले बगाउ बगाएर रूपन्देही देवदह 65 कि पैँसठी वर्षीय चन्द्रकला सरबुजा र नवलप्रासीको देउराली कि वर्षीय जडसरा छेत्रीको ज्यान गएको हो तिनाउ किनारमा काम गरेका बेला छेत्री र मगरलाई बगाएको र उनीहरूको सब शङ्कर नगर को सुकुम बस्ती नजिकै फेला परेको प्रहरले जनाएको छ यो सँगै तिनाउले बगाएर रूपन्देमा यस वर्ष ज्यान जानेको संख्या दस पुगेको छ अब पालो अर्पण जनआवासको अर्पण जनआवासमा हिजो हामीले सोधेका थियौँ ए नेकपा माओवादीका केन्द्रीय सदस्य जग जगबहादुर मोहराले पार्टी अध्यक्ष प्रचण्डलाई जथाभावी अरू दललाई गाली नगर्न दिएको सुझावप्रति तपाई के भन्नुहुन्छ ए सहमति र समझदारीमा अप्ठ्यारो पर्नेमा चिन्ता बी अनुशासनको पाठ र सी सुझाव लाग्ने भएको तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो छ ए सहमति र समझदारीमा अप्ठ्यारो पार्नेमा चिन्ता भन्नेमा पैँतालिस प्रतिशत बी अनुशासनको पाठ भन्नेमा बिस प्रतिशत र सी सुझाव लाग्ने भए पो भन्नेमा पैँतिस प्रतिशत मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद अब भोलिको लागि हाम्रो प्रश्न छ मन्त्री परिषदका अध्यक्ष किरराज रेग्मीले प्रधान न्यायाधीश पदबाट राजीनामा दिनुपर्ने कङ्ग्रेस नेता शेखर कोइराको भनाइ तपाईँलाई कस्तो लाग्यो यो समाधानको खोजी व्यक्तिगत बोली र सी चुनाव विरोधी दललाई उचाल्ने काम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 पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौडा बिरग सडक खण्ड खुल्ला छन् त्यसै गरी नानगढ मुगलिन मुगलिन औसी काठमाडौँ मुगलिन दी पोखराम नानगढी बुटोल सडक खण्ड पनि खुल्ला छन्सट्ठी सात सय त्रिचालिस विदेशका समाचार इटलीमा बस दुर्घटना हुँदा सैतिस जनाको मृत्यु भएको छ विदा मनाउन करिब पचास यात्रु बोकेको सो बस दुर्घटना हुँदा अरू एघार जनाको बस्दा चिन्ताजनक रहेको बीबीसीले जनाएको छ एभेलिनो सहर नजिक भएको दुर्घटनामा बाल पनि परेका छन् बस चालकको पनि निधन भएकाले दुर्घटनाको कारण हुन सको ठा सकें फ्लाइओर बा तीस मीटर तल खस को, को बस ने कही कार्कर कलाकार जगदीश राज को निधन भाई बलिवुड में धर जसो प्रहरी निरीक्षक को भूमिका निर्वाह करने चरित्र अभिनेता जगदीश को निधन भाई सन् उन्नीस सौ अट्ठाइस में पाकिस्तान में जन्मिक जगदीश राजज के ख्यातिप्राप्त बलिवुड स्टार अमिताभ बच्चन रेवानंद संग थियो खेल वाइन म्यूनिक चेल्सी का डिफेडर डेबिट लोइस का लाई। चार करोड पाउन्डको प्रस्ताव गर्न तयार भएको छ बार्सिलोनाको प्रशिक्षक हुँदा नै पेप ग्वाडिआलोले लोइसलाई भित्राउने इच्छा देखाएका गा थिए ग्वाडिआलो यो सिजनबाट युरोपियन च्याम्पियन्स वाइन म्युनिकको प्रशिक्षक छन् स्पेनिस क्याटलन बार्सिलोनाले पनि छब्बिस वर्षीय ब्राजिलियन लोइसलाई भित्राउने इच्छा देखाएको छ लोइस दुई जनवरीमा बेन्फिकाबाट चेलसी गएका हुन् सन् मा दुई हजार बाइसमा बाघको सङ्ख्या दोब्बर बनाउने सरकारको लक्ष्यमा चुनौती चितवन राष्ट्र निकुञ्जमा पाँचवटा बाघ हटे वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरू अवैध नवीकरण नगर्दा संयौँ नेपाली अवैध स्वास्थ्य परीक्षणको रिपोर्ट लिएर जोखिमपूर्ण वैदेशिक रोजगारमा जान बाध्य कङ्ग्रेसको प्रशिक्षण एक दिन लम्बियो आदिवासी जनजाति महासंघलाई आन्दोलन फिर्ता लिन मन्त्री परिषदका अध्यक्ष रेग्मीको आग्रह mm. इटलीमा बस दुर्घटनामा परि सैतिसजनाको mm. मृत्यु घाइते एघारजनाको बस्दा चिन्ताजनक mm. र सेल्सीका डिफेन्डर डेबेटका दे लागि चार करोड पाउन्डको प्रस्ताव गर्न वाइन म्युनिक तयार अवस्त साझ पांच बजे अर्पण बुलेटिन सको ध्रवराज विदा भई नमस्कार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 पोते तिम्रो घर को दाजू भाई सब चिन्या छु अब मैं मी करू बी कर बिहे करना बी करना चूरा